रेडियो नमस्कारङ्गीतिकवादन पाँच कमबाट कार्यक्रम लोकसो उथारीमा विशेष गरी बजारमा आएको उत्कृष्ट दस लोकभाकाहरू तपाईँको लागि प्रस्तुत गर्ने गर्छौँ गा र आज पनि उत्कृष्ट दसौँ लोकभाकाहरू लिएर प्राविधिक मित्र रिजन सुङ्गी आवाजबाट सुनकुमार उपस्थित भइसकेको छ अबको केही समय यानि कि दस बजीसम्म तपाईँको साथमा रहने गर्छौँ हरेक शनिबार यही समय बिहान नौ बजीको नेपाल वाणी समाचारपछि कार्यक्रम लोकसो उथारी आउने गर्छ र लोक्सो उथारीमा उत्कृष्ट गर्छन् तपाईँलाई थाहा नै छ आज मसँग उत्कृष्ट दसवटा भाकाहरू छन् र अघिल्लो साता पनि केही उत्कृष्ट दस भाकाहरू मैले तपाईँहरूलाई सुनाएको थिएँ त्यसबाट केही भाकाहरू आज बाहिरका छन् भने केही भाकाहरू प्रवेश गरेका छन् केही भाकाहरू माथि जाने क्रममा छन् भने केही भाकाहरू आफ्नै स्थानमा रहने क्रममा छन् कोही भाकाहरू तल झर्ने क्रममा पनि छन् अवश्य पनि सुरुमा कुराकानी गरौँलाउँ यो हप्ता बाहिर जाने र भित्र चाहिँ आउने भाकाहरूको बारेमा यो त अघिल्लो हप्ताका उत्कृष्ट दु दसौँ मध्ये दुईवटा भाकाहरू चाहिँ बाहिरका छन् उत्कृष्ट सातौँ स्थानमा रहन सफल पिरहतीको अदालत पशुपति शर्मा चिकापुन र विशाल पौडेलका आवाजमा रहेको थियो उत्कृष्ट सातौँ स्थानमा रहेको थियो आज बाहिरको छ त्यसै उत्कृष्ट पाँचौँ स्थानमा रहेको माया प्रेम सिकाउने मास्टर साइहाल्छ तेजस र मेरो राधि राधिका हमालको आवाजमा थियो त्यो भएको पनि बाहिरको छ भने आज दसौँ स्थानको रूपमा मायालु हजार बिरह कार्की अनि सरिता कार्कीको आवाजमा दसौँ स्थानमा भित्रिएको छ भने अर्को तिमीसँग यो सानो एउटा विन्ती गर्छु नौ स्थानमा भित्रिएको छ कार्यक्रमको सुरुवात गरौँ दसौँ स्थानमा मायालु हजार बिरहे अनि सरिता कार्कीको आवाजमा तपाईँ सम्पूर्णको लागि यो आवाज म salutiya kha timra paisalu chhe jobal na salutiya kha timra paisalu chhe jobal sukha maya lagai halaki nagar chho jomo mando mando mando mane maya lohajar micro chadi sarai ra jau maya beni ko bazar कोईली कुछ बोली माजूर कोछे चाला मजुल कोईली कुछ मधुर बोली मजूर बोझे चाला हसा जाने माइक्रो चड़ी सारा राज माया पोखरा बजार <laughs> माइक्रो चरी सारा राज माया पोखरा बजार <laughs> हजार मयालू हजार मैक्रो चढ़ी सहमा गोर्खा को बजारा बीरही कार्वरिता कारा में बजार में लिया आज मात्र नवप्रवेशीय भागको रूपमा दसौँ स्थानमा प्रवेश गरेको छ यो भाग तपाईँको लागि सुनाइसकेको छु लोक्सो उतारी सुन्नु भएको छ अब लाग नौ स्थानतर्फ यो हप्ता नौ स्थानमा रहेको छ सा तिमीसँगै सानो एउटा सा। विन्ती गर्छु चिएनसी अनि देवी खतीमा गुरुकावास रहेको छ देवेन्द्र छेत्रीको लय शब्द सूजनामा तपाईँ सम्पूर्णको लागि तिमीसँग यी सानो एउटा विन्ती गर्छु दुःख दाम्रोन रुन्छ यस्तो माया जो कोही माया काम हुन्छ तिमीसँग सानो एउटा बिन्ती गर्छु सयोजु निमा तिमीलाई पासुमा सँगसँगै हो नपा तिमी टाढा भयो भने मेरो मन रो छ यस्तो माया जो कोही मा तिमी छ तिमीसँग एउटा निम्ति गर्छु सयोज नि तिमीलाई हुन पा सँगै आशमा सँगसँगै नपा तिमी टाढा भायु भनी पिया छा भायु भने तर पिरे अब हजुर <laughs> तिमीसँगै सानो एउटा बिन्ती गर्छु <laughs> तपाईँ सम्पूर्णको लागि राखे नौ स्थानमा रहेको थियो टिएनसीमा गोर्खा अब आज म संसार गर्मी देवेन्द्र सुत्रीकोलाई शब्द सूर्जनामा तपाईँ सम्पूर्णको लागि आज मात्र नवपरवि रूप नौ स्थानमा रहन सफल यो फाका सुनिसक्नु भएको छ यो फाका सँगसँगै लाग्नुपर्छ स्थान तथा आठौँ स्थानमा रहेको छ अघिल्लो हप्ता दसौँ स्थानबाट प्रवेश गरेको भाका बादल ओली एमसी थ्री अनि प्रकाश रेग्मी र पूर्णकला विशिख आवाज रहेको छ लय साई प्रह्लाद सुर्वेदीको सह शब्द प्रकाश रेग्मीको रहेको छ तपाईँ सम्पूर्णको लाग्छु राख्छु यो हप्ता दुई स्थान माथि चढ्दै आठौँ स्थानमा रहन सफल बादल ओली तपाईँ सम्पूर्णको लागि काम धन्दा एकतिर झरे मायाकै माया व्यक्तिर बादलुले हो पानी केले परेको बादलुले हो ले कालीमा बेसीतिर झरेको रोदीमा खङ्केको बादलुले हो काम धन्दा भेरा में घन के रोदी में देखियो के कुल तिरा धन हजुर बादलुले हो यमसेत्रु यहाँनिर कला बिसिख्यो आवाजमा कर्ला सुविको लय र प्रकाश राग्मीको शब्दमा तपाईँ सम्पूर्णको लागि आठौँ स्थानमा रहन सफल इफाका राखे अघिल्लो हप्ता दसौँ स्थानमा थियो दुई स्थानमाथि छोड्दै आठौँ स्थानमा रहन सफल भएको छ लुक्स उतारी सुनिरहनु भएको छ रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हाम्रो प्राविधिक मित्रो आवाजबाट सुन्छु तपाईँको साथमा अब लागौँ साउथै स्थानतर्फ अघिल्लो हप्ता नौ स्थान में रहना सफल यह हफ्ता दु स्थान मत सब सफल हजार झुनी झुनी तक ये सुंद चिनि चिन ताना गाडे हजुर हजार झोले झोली टिकापुन अनि साथीहरूको आवाजमा तपाईँ सम्पूर्णको लागि राखेँ अघिल्लो हप्ता नौ स्थानमा रहन सफल भएको यो हप्ता दुई स्थानमाथि छ हामी लोकसुधारीको बसायमा छौँ प्राविधिक आवाजबाट तपाईँको साथमा रिजी अर्पण एक सय सर हप्ता आठौँ स्थानमा रहन सफल भएको यो हप्ता दुई स्थानमाथि छोड्दै छैठो स्थान में रहना सफल भाग जब दैव लगे राजू ढका अवख ख्या को आवाज में लाई शब्द सही शिव हम कराई मेरियो ट्रेक्सून ने बजार में लैठौ स्थान में सफल जब दैव लगे तभी जब लाग्यो सबैबाट जब दैव लाग्यो माया छोटो आफन्ती मिठो पनि म देखि टाढा टाढा भयो हाम्रो बेपछि त छाया लाग्यो ला सबै जबै सबैबाट लाग्यो माया छोटो मितु पनि देखि मदेखि ट्यु पनि देखि हजुर जब लाग्यो राजु ढोका नानी देवी घरमा गुरुको आवाजमा तपाईँको लागि सुनाइसकेका छौँ मेरो बजारमा ल्याएको यो आवाज छैटौँ स्थानमा रहेको थियो अघिल्लो सारा चाहिँ आठौँ स्थानमा रहन सफल फाक दुई स्थानमाथि चढ्दै छैटौँ स्थानमा आएको छ यो फाका सुनिसकेका छौँ सु। कार्यक्रम लोकसुआ व्यवसायमा छौँ तपाईँसँग उत्कृष्ट दसौँ लोक भाकाहरू सुनाउने क्रम जारी नै छ अब लाग्यो पाँचौँ स्थान त अघिल्लो अब त छैठ स्थानमा रहेको भागै स्थान माथि सर्दै स्थानमा आएको छ सुरेश परिवार अनि जुन सुरेशको आवाजमा लेलेको छ भने शब्द सुरेश परिवारको रहेको छ त्यसै होइन र तपाईँ सम्पूर्णको लागि पाँचौँ स्थानमा रहन सफल यो भागका राख्छु यो भाग पछि हामी के समय व्यापारिक विश्राममा जानेछौँ विश्राम बसी आउँछौँ सुनेको हुनुहोला सही होइन भन्दा त आर एक से चार मेगा ओई सलिना ए गहना लगाएर लगाए बन को कहा जाने कहा अलमल न पे लाठी ये सानी टेन्सन लिख पर्स तुरुक्को पर्सा बजार नेत्र ज्योति एंड मेगी सुनसादी पसलमा न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 हेमा तिमी मलाई माया ता कुरा पल्सर बाइक म Wow, wow, बाइक एक, सीसी, एक, सीसी का एक, सीसी, एक सी सी एक सौ पचीस का प्लाटिना बाइक का साथ हींस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस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 पेट दुख मर्न लगे एक गैस्ट्रिक अर्क जोर्ने दुख्ने गोड़ा झमझमाने के समस्या आईलागो के समस्या आईलाग्यो इसको पतंजलि नानी ये काका हम पर्सा बजार सिनेमा रोड में प्रसिद्ध डॉक्टर पराममर्श को साथ में विशेष उपचार हो तेसो भतंजलि तिर जाऊ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 तिमी यसरी कतिचोटि भनिसकेँ तिमीलाई मनोकामना अटो वर्कसप मार्ने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 मोबाइल अन्ठानब्बे पाँच सय आठ अन्ठानी पाँच, पाँच सय नौ दादा अस्ति दादाले गरे बाँकी पैसा चाहिँ घरमै छ चा। किन र छोरी किन घरमा राख्नु भएको अहिले विश्व विकास ब्याङ्कमा लगेर बचत गरिहाल्नुहोस् पैसाको पनि सुरक्षा अनि उचित ब्याजको पनि व्यवस्था ल त्यसो भए हेरिहाली बचत गर्न विश्व विकास ब्याङ्कतिर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 स बैंक लिमिटेड रत्नगर एक बकुलहर रत्नगर नगर पालिक का कार्यालय को आडे मून्ना छपन्न पांच साठी चार सौ नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सत्रह विश्व विश बैंक बैंक गाँव घर समाज को दर्पण सुनो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 हजुर एकै समयको व्यापारिक विश्रामपछि तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ कार्यक्रम लोकसो उतारी सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोरै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट पनि विश्वभर हामीलाई सुन्नु भएको छ प्राविधिक मित्र रिजनसङ्घीय आवाजबाट सुन कुमार छ सा तपाईँको साथमा कार्यक्रम लोक सु आजको यो व्यवसायमा हामी बजारमा एक उत्कृष्ट दसौँ लोकभाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ पाँचौँ स्थानसम्म रहन सफल लोकभाकाहरू प्रस्तुत गरिसकेको छु अब लाग यो हप्ता चौथो स्थानमा रहेको छ अघिल्लो हप्ता तेस्रो स्थानमा रहेको भाकै स्थान तल झर्दै चौथो स्थानमा आएको छ जुनको शीतल छाया राचन कार्की अनि कृष्ण परिवारको आवाजमा लय राचन छ भने शब्द रमेश भेजेको तपाई सम्पूर्णको लागि चौध स्थानमा रहन सफल भाका जुनको शीतल छाया हिन्दिन जुनको शीतल छाया साग छोरा तिम्रा सुनसानी किन्दिनँ तारा पारेर हिँड्दिनँ शीतल छाया अरू मैले यदि न साग सोह्र दिउला जोखो माया अरू मैले माया हजुर जुनको शीतल साय राजन कार्के अनि कृष्ण फरिवाजमा लय राजन कार्केको पनि शब्द रमेश बिजीको रहेको छ अघिल्लो हप्ता दोस्रो स्थानमा रहन सफल भएका यो हप्ता झै एक स्थान तल छै चौथो स्थानमा रहेको भाका स्थान माथि जाँदै चौथो स्थानमा रहन सफल भएको छ याम अनि राधिक हलको आवाज रहेको छ लय शब्द कृष्ण अखेली प्रहलाद सुवेदी र मदन क्षेत्रको रहेको उपमा ढेल बजारमा ल्याएको कस्तो कस्तो भएको छ तपाईँ सम्पूर्णका लागि तिर्सो स्थानमा रहन सफल यो देख्दाखेरि तिम्रोमा गुला भएको फुल <tio गाँगा> देख्दाखेरि तिम्रोमा गुला भएको फुल <गाँगा> उठ्न थाल्यो मेरो मनमा बिरातीको मुला उठ्न थाल्यो मेरो मनमा <गाँगा> बिरातीको <गाँगा> <स्टों> मुला कस्तो कस्तो भएको छ मलाई आउने भई स मलाई पनि आएको छ तिम्रै माया लागो छ सलाई आउने भई स मलाई पनि आएको छ तिम्रै माया लागो छ सलाई आउने भई स हजुर गस्तो कस्तो भागको छ याम छेत्री अनि राधिकलको आवाजमा ल शब्द सूर्सना चाहिँ कृष्ण अघेली प्रहरी अनि मदन छेत्रीको रहेको सुमाले टोल्ले बजारमा ल्याएको यो भाग अघिल्लो हप्ता चाहिँ चौथो स्थानमा थियो एक स्थानमाथि सर्दै यो फाकाले आज तिरसो स्थानमा जमाउन सफल भएको छ कार्यक्रम लोक्सु उधारीको व्यवसायमा छौँ लोक्सु उधारीको रहेर हामी उत्कृष्ट दसौँ लोकफाकाहरू लागि प्रस्तुत गरिरहेका छौँ अब लाग्नुपर्छ दोस्रो स्थानतर्फ यो हप्ता दोस्रो स्थानमा रहेको छ अघिल्लो हप्ता जुन भागको दोस्रो स्थानमा थियो त्यही भाका, भाका आजको यो हप्तामा दोस्रो स्थानमा छ कुलेन्द्र विश्वकर्मा अनि पूर्णकला विश्वको आवाजमा लय शब्द सूचना एक नारायण पन्झारीको रहेको छ सिधाराम मेजुकले बजारमा ल्याएको जय जय होस् तपाईँ सम्पूर्णको लागि दोस्रो स्थानमा रहन सफल यो फाका सुख जाए जाए जाए जाए जाए जाए <laughs> हजुर जय जय होस् तपाईँ सम्पूर्णकला गीतहरू स्थानबाट हन सफल गीत भागेर राख्यो फुलेन्द्र नि अनि पूर्ण पूर्णकला हिसिग्री आवाज मलाई शब्द सुरुमा ना एक नारायण भण्डारीको रहेथ्यो उपना उपमा ढेल छोल्दै बजारमा ल्याएको यो आवाज तपाईँको लागि हामीले प्रस्तुत सितारा म्युजिकले बजारमा ल्याएको यो आवाज तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ कार्यक्रम लोकसु उथारीको व्यवसायमा छौँ प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुन्छ बजारमा आएका उत्कृष्ट छ दसौँ भागहरूलाई कार्यक्रम लोकसु उथारीमा हामी प्रस्तुत गर्ने गर्छौँ मलाई लाग्यो पहिलो स्थानतर्फ पहिलो स्थानमा जानुभन्दा अगाडि आज कुन कुन भाग स्थानमा रहे त्यसको जानकारीतर्फ लागौँ एकचोटि पछाडि फर्केर हेरौँ है आज दसौँ स्थानमा रहेको थियो मायाु हजार विराही कार्की अनि सरिता कार्कीको आवाज म त्यसै गरी नौ स्थानमा तिमीसँगै सानो एउटा बिन्ती गर्छु टिएनसी देवी घदी मगरको आवाज लय शब्द सूर्जना देवेन्द्र छेत्रीको रहेको थियो आठौँ स्थानमा बादलुलेहो याम छेत्री अनि पुणखला विश्वको आवाज रहेको थियो भने लय प्रह्लाद सुबेरी शब्द प्रकाश रेग्मीको रहेको थियो त्यसै गरी सातौँ स्थानमा हजार जुनी जुनी ठिका पुथीहरूको आवाजमा छैटौँ स्थानमा जब दैव लाग्यो राजु झर्काल अनि देवजीको आवाजमा लय शब्द सुरु सिव हमालको रहेको थियो पाँचौँ स्थानमा त्यसै होइन र सुरेश परिवार अनि जुना सुरेशको आवाज रहेको थियो भने लय शब्द लय कृष्ण खली र शब्द सुरेश परिवारको रहेको छ चौथो स्थानमा राख्यौं हामीले जुनको शीतुल साया राजुन कार्की अनि कृष्ण परिवारको आवाजमा लय राजन कार्केको छ भने शब्द रमेश बेसीको रहेको थियो तेस्रो स्थानमा रहेको कस्तो कस्तो भएको छ याम छेत्री र राधिका हमालको आवाजमा ल शब्द सुरक्षा कृष्ण अखिलै पर्ला सुबेदी मदन छेत्रीको रहेको थियो दोस्रो स्थानमा जय जय होस् तपाईँको लागि राख्यौँ कुनैका लागि श्री कुलेन्द्र विश्वकर्माको आवाजमा लय शब्द सुरसेना एक नारण भण्डारिक रहेको थियो आज त एउटा प्रवेश गरे न मायल हजारा तिमीसँग यसमा एउटा व्यन्ती गर्छौ भने दुईवटा फाका प्रवेश गरेका छन् भने दुईवटा भाका विराथीको अदालत पशुपति शर्मा टिकापनको आवाजमा रहेको र मायाले माया प्रेम सिकाउने शिक्षक चाहिँ टिचर चाहिएको छ तेजस रुक्मि अनि रगतीका हमालका आवाज रहेका दुईवटा भाका बाहिरेका छन् अब लाग्नुपर्छ पहिलो तर्फ पहिलो स्थानको फाका सँगसँगै गार्किङबाट बेदा माग्नुपर्छ यो हप्ता पहिलो स्थानमा रहेको छ तिमी रुँदा मेरो आँसु अनि गोविन्द पङ्किनीको आवाज रहेको छ लय शब्द बगि गोविन्द पङ्गिनीको रहेको छ रक्षा म्युजिकले बजारमा लेखेको यो आवाज तपाईँका लागि चाड्दै प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद हुँदै कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने हामीले तपाईँले हामीलाई फोन नम्बर सुना सौवन्न बास त्रिसठी फोन गर्न सक्नुहुनेछ सुने साधनमा तपाईँलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम लोकस्रो थालीको आजको यो व्यवसायबाट प्रस्तुतिबाट अस् नमस्कार लाइट के रही माया गर्मी छोड़ा मेरो